नमस्कार साथी USMAC को सहयोग तथा जिपिवाइसी नेपाल र उज्यालो नाइन्टी नेटवर्कसँगको सहकार्यमा साइक विज्ञान नेटवर्क नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर हामी उपस्थित भएका छौँ म सुजन श्रेष्ठ म आशिष काफले तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ गएको अङ्कमा हामीले तपाईँलाई मानसिक रोग लागेका व्यक्तिहरूसँग गरिएका कुराकानी सुनाएका थियौँ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 अहिले ग्लोबल भिलेज यानि संसार नै एउटा सानो गाउँ जस्तै साङ्गुरी सकियो भन्ने अभिव्यक्तिहरू धेरै नै सुन्न पाउँछौ अहिले जुन गतिमा प्रविधि र संसारमा विकास भइरहेको छ यसले हाम्रो दैनिकीमा निकै नै सजिलो गरेको छ मानिस मानिसबीच हुने अन्तर्क्रियामा क्रान्तिकारी परिवर्तन ल्याएको छ त्यही त सुजन आजकल सबैको हात हातमा मोबाइल ट्याबलेट इन्टरनेटको सुविधाले मानिस मानिस बिचको दुरीलाई निकै नै कम गराएको छ र आशिष यसले निकै नै सकारात्मक परिवर्तन गराएको छ मानसिक स्वास्थ्यको क्षेत्रमा पनि प्रविधिको विकास र प्रयोगले धेरै नै सकारात्मक परिवर्तन भएको छ अवश्य पनि सुजन आज हामी साथीलाई प्रविधिको प्रयोगले कसरी अटिजम लागेका बालबालिकाहरू र तिनका अभिभावकहरूलाई मद्दत गर्न सक्छ त भन्ने विषयमा जानकारी गराउँछौँ साथी यदि बाल तपाईँले याद गर्नुभयो भने हामीले विश्व अटिजम जनचेतना दिवसको अवसरमा अटिजमको बारेमा बिसौँ अङ्कमा प्रस्तुत गरेका थियौँ हामीले अटिजमको बारेमा विस्तृत रूपमा यसका विभिन्न आयामहरूको बारेमा जानकारी प्रस्तुत गरेका थियौँ आजको अङ्कमा हामी तपाईँलाई अटिजम सम्बन्धी एउटा एन्ड्रोइड एपको बारेमा जानकारी दिन गइरहेका छौँ र कार्यक्रमको अर्को खण्डमा हामी मानसिक स्वास्थ्यमा निकै नै चर्चित उपचार पद्धति सिबिटी अर्थात् कम्युनिटिभ बिहेभियर थेरापीको बारेमा चर्चा गर्छौँ आशिष आजकल सिबिटी किन यति धेरै चर्चित भएको होला धेरैजसो मानसिक स्वास्थ्यमा यो पद्धतिको प्रयोग बढेको छ यो पद्धतिले मानसिक स्वास्थ्यको क्षेत्रमा निकै नै सकारात्मक प्रभाव पारेको हुनाले यसको लोकप्रियता दिन प्रतिदिन बढ्दैछ यसको लोकप्रियता किन दिन प्रतिदिन बढ्दै रहेको छ त यसको बारेमा हामी कुरा गर्छौँ र अन्त्यमा हाम्रो नियमित साइक विज्ञान टिप कार्यक्रमको अन्तिम खण्डमा प्रस्तुत गर्छौँ अटिजम बालबालिकाको दिमागको विकासक्रममा उत्पन्न हुने विकार हो जसलाई अङ्ग्रेजीमा न्युरो डेभलपमेन्टल डिसअर्डर भनिन्छ यसबारेमा बुझ्न हामीले अटिजम केयर नेपालमा कार्यरत सिजन साक्य जो अटिजम सम्बन्धी स्पेसलिस्ट इन्स्ट्रक्टर हुनुहुन्छ उहाँसँग खासमा अटिजम भनेको के हो भनेर सोधेका थियौँ उहाँले भन्नुभयो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 बच्चाहरूसँग घुलमिल गरेर खेल्नेमा पनि कसरी घुलमिल गर्ने यस्तो यस्तो कुराहरूमा चाहिँ गाह्रो हुनसक्छ हटिजमले बालबालिकाको समाजसँग हुने अन्तर्क्रिया सञ्चार र भाषाको विकास र अन्य व्यावहारिक पाटाहरूमा समस्या ल्याउँछ भन्ने कुरा हामीले थाहा पाइहाल्यौँ मुख्य कुरा अटिजम लागेका व्यक्तिहरूमा भाषा र संसारको विकासमा अवरोध आउने गर्दछ उनीहरू अरूसँग कमै घुमेल हुन्छन् यसले गर्दा अटिजम लागेका बालबालिकाहरूको अभिभावकहरूमा एक किसिमको अन्यल र तनावको स्थिति उत्पन्न हुनसक्छ हो नि आफ्नो बच्चालाई के कुरा मनपर्छ कस्तो कुराहरूमा बढी चाँसो छ चा। भन्ने कुराहरू अटिजम लागेका बालबालिकाहरूको अभिभावकहरूलाई थाहै हुँदैन किनभने अटिजम लागेका बालबालिकाहरूले ती कुराहरू बोलेर अभिव्यक्त गर्न असमर्थ हुन्छन् र गर्दा बालबालिका र अभिभावक बिच संसारमा खाली पनाउन सक्छ र यसले गर्दा अटिजम लागेका बच्चाहरूको आवश्यकता के हो त भन्ने कुराहरूमा अभिभावकहरू अनि विज्ञ हुन सक्छन् यो समस्यालाई अहिलेको विकसित संचार प्रविधि र माध्यमले कसरी सम्बोधन गर्न सक्छ त भन्ने महत्त्वपूर्ण प्रश्न उब्जिन सक्छ जेठ सगती अटिजमके नेपाल र झिल्को इनोभेसन नामक समूहको संयुक्त प्रयासमा एउटा एन्ड्रोइड एप ब्युटिफुल को उद्घाटन विशेष समारोहको बिच गरियो यस्तो एप पहिलोचोटि नेपालमा बनाइएको हो अब हामी तपाईँलाई कार्यक्रमतर्फ लैजाँदछौँ नमस्कार म राजकाजी प्रजापतिको तर्फबाट यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दछु आज मिति दुई साल जेठ गते तदनुसार मे महिनाको उन्नाइस तारिक आजको यस विशेष कार्यक्रम एन्ड्रोइड एप्लिकेसन ब्युटिफुल को, को प्रवर्तन अथवा लन्च कार्यक्रम छ अटिजम केयर नेपाल सोसाइटीको आयोजना र युनिसेफको सहयोगद्वारा निर्माण भएको यस आइ एप अप, एप्लिकेसन चाहिँ आज विधिवत रूपमा चाहिँ लन्च हुन गइरहेको छ नेपालको सन्दर्भमा चाहिँ अटिजम भएका व्यक्तिहरूको लागि हालसम्म कुनै पनि एन्ड्रोइड एप्लिकेसन नबनेको अवस्था छ र यो जुन अहिले यो झिलको इनो इनोभेटिभको प्रयासमा अहिले जुन ब्युटिफुल माइन्ड भन्ने मा बनेको छ यो, बने यो नेपालको सन्दर्भमा नै सबभन्दा पहिलो अटिजम सम्बन्धी बनेको एन्ड्रोइड एप्लिकेसन हो यो कस्तो खालको एप हो र यसले अटिजम लागेका बालबालिकाहरूमा कसरी मद्दत गर्छ त यी कुराहरू बुझ्न हामी यो एपका एक निर्माणकर्ता प्रसन्न गेवालीसँग कुराकानी गरेका थियौँ आउनुहोस् उहाँसँगको का कुराकानी सुनौ त यस एपको बारेमा छोटकरीमा केही भनिदिनुहोस् न यो एप्लिकेसन चाहिँ विशेष गरी अटिजम लागेका बालबालिकाहरू र उहाँ त्यस ते त्यस्ता खाले बालबालिकाको पेरेन्टहरू गार्जेन्सहरूले चलाउनको लागि बनाइएको एप हो विशेष गरी हाम्रो फोकस चाहिँ अटिजम लागेको बालबालिकाहरूमा हुने जुन फ्यामिलीसँग हुने कम्युनिकेसन ग्याप हो त्यो ग्यापलाई हटाउनेको उद्देश्य हटाउनको उद्देश्यको लागि निर्माण भएको हो र प्यारेन्टले बच्चा बालबालिकाको एक्टिभिटिज ट्र्याक गर्ने उद्देश्यले तयार भएको एप हो रप से एंड्रोइ वर्जन में रिशेषरी टैब्लेट को बनाइक हो योग सोच त आयो अब मैले आ, मेरो आफ्नो प्रेजेन्टेसनमा नि यो कुरा उल्लेख गरेँ हामी आजभन्दा दुई वर्ष अगाडि भएको चाइल्ड एप कम्पिटिसनमा हामीले यो आइडिया प्रपोज गर्यौँ अब आइडिया नै एक्ज्याक्टली कहाँबाट आयो भन्दा आइडिया त अब हामी सामान्य साथीभाइहरू अटिजमको बारेमा थाहा पाइसकेपछि हामीलाई पनि यो फिल्डमा जुन वेमा यो फिल्ड डरलाग्दो रूपमा संसारभरि फैलिरहेको छ यो चिजलाई चाहिँ हामीले केही सहयोग गर्न सक्छौँ कि टेक्नोलोजीको मार्फतबाट भन्ने सोच आयो र यही सोचलाई हामीले ब्रेन गर्दा गर्दा हामी यो स्टेजसम्म पुगेका हौँ अटिजम लागेको बालबालिकाहरूले चाहिँ यो एप चलाएर चाहिँ कस्तो खालको फाइदाहरू पाउँछन् यसमा विशेष त फाइदा फाइदाभन्दा पनि हामीले कुन कुरालाई क्याच गरेको छौँ भने अटिजम लागेको बालबालिकाहरूको ग्याजेट्सप्रतिको मह अत्याधिक बढेको छ जस्तै तपाईँ डेटाको कुरा गर्नुहुन्छ भने संयुक्त राज्य अमेरिकामा हरेक जन्मिने बैसठीजनामध्ये एकजनालाई अटिजम लागेको देखिन्छ साउथ दक्षिण कोरियामा हरेक लगभग तिस पैँतिसजनामा एकजनालाई अटिजम लागेको देखिन्छ भने यो रूपमा अटिजम जुन वेस्टर्न वर्ल्ड र अहिले त नेपालमा पनि करिब तिन लाखजना बालबालिकालाई अटिजम लागेको छ भनेर भनिएको छ उहाँहरूमा एउटा ग्याजेसप्रति एकदमै अभिरुचि छ त्यही अभिरुचिलाई हामीले क्याच गरेर अटिजम लागेको बालबालिकालाई दिने पनि उसको जो पेरेंट्स होने कम्युनिकेशन तो गैप लटाने मुख्य उद्देश्य केस में छ त्यो ग्यापलाई चाहिँ कसरी हटाउने मद्दत गर्छ यो एपले यो एपले पहिलो कुरा त था के थाहा पाउने तपाईँलाई अटिजमबारे अटिजमको ब्याकग्राउन्ड भन्दाखेरि के थाहा हुन्छ भने अटिजम लागेका बालबालिकाहरू एकान्तमा बसेर एप चलाउने अथवा केही काम गर्ने गरेको देखियो त्यसले गर्दा त पेरेन्ट्सले आफ्नो बालबालिका के गर्दैछ भन्ने कुराको प्रपर ट्र्याकिङ गर्न पाएन यो एपको मार्फतमा अब पेरेन्टले चाहिँ आफ्नो बालबालिका कुनामा अथवा आफूले नदेखेकै समयमा कस्तो कस्तो एक्टिभिटिज रुचाइरहेको छ त्यो कुरा मजाले ट्र्याक गर्न सक्ने भयो र त्यही ट्र्याकिङकै आधारमा पेरेन्टले चाहिँ आफ्नो बालबालिका बारेमा अझ धेरै जानकारी पाउने भयो जस्तै अघि मैले उदाहरण दिएँ आफ्नो कति पेरेन्टहरूलाई आफ्नो बालबालिकालाई मनपर्ने रङ कुन हो समेत पनि थाहा हुँदैन यस एपको मार्फतबाट बालबालिकाले आफ्नो रङको बारेमा पनि नलेज दिएर त्यो नलेजलाई युज गरेर पेरेन्टले चाहिँ जुन हाम्रो रियल वर्ल्डमा गिफ्ट किन्ने बेलामा अथवा लुगा लुगा टिसर्ट्स प्यान्टहरू किन्ने बेलामा त्यसको त्यो नलेजको उपयोग गर्न पनि सकिने भयो भनेपछि यो एपको मद्दतले चाहिँ अभिभावकहरूले चाहिँ आफ्नो बच्चाको प्रिफरेन्सै थाहा पाउने भयो होइन हजुर exactly, हजुर मुख्य कुरा हाम्रो जोड चाहिँ प्रिफरेन्समै छ हजुर अघि तपाईँले भनिहाल्नुभयो कि यो एपबाट प्यारेन्ट्सहरूले पनि धेरै फाइदा लिन सक्छन् आफ्नो बच्चाहरूको प्रिफरेन्स जान्नको लागि त्यो बाहेक अरू के के फाइदा छन् अरू के के विशेषताहरू छन् यो एपको अरू विशेषता चाहिँ हामीले अघि पनि भन्यौँ त्यो सायद हामीले धेरै ठुलो धेरै ठुलो अजम्सन्स अथवा धेरै नै हामी अप्टिमिस्टिक भएको पनि हुनसक्छौँ तर एउटा मुख्य फाइदा हामीले यसबाट के देखेको छौँ भने यो जुन अमाउन्टमा यसले डेटा निकाल्छ यो डेटा चाहिँ एउटा विशेष एकजना बालकको लागि भन्दा बन पनि त्यो डेटालाई ओभरअल हामीले जेनरलाइज गरेर होल अटिजम कम्युनिटीको बारेमा जान्न सक्छौँ अहिले अटिजम सम्बन्धी यति धेरै रिसर्चहरू भइरहेको छ यति धेरै खर्च भइरहेको छ वर्ल्डको रिसर्च कम्युनिटीको तर त्यति हुँदा पनि हामीले अर्टिजम सम्बन्धी डेटा यो विश्वले निकाल्न सकिरहे छैन त्यस हिसाबले हाम्रो यो सानो एपको मद्दतले त्यो साइडमा पनि यसले सहयोग गर्न सक्छ अघि कार्यक्रममा चाहिँ बाह्र एप्स यो अर्टिस्टिक किट्सहरूको लागि भनेर बनाइएको छ भनेर जानकारी दिनुभयो ती एप्सहरू र यो अहिले जुन तपाईँले बनाउनु भएको एप्स तपाईँको समूहले बनाउनु एप्समा चाहिँ के कस्तो भिन्नताहरू छ सा, कसरी युनिक छ यो एप सर्वप्रथम त मैले अनेस्टली भन्दाखेरि बाह्र सय एप मैले एक एक फलो गर्न पाएको छैन हामीले फलो गरेका केही एकदमै चलिआएका दस पन्ध्रवटा एपहरू जुन चाहिँ मार्केटमा एकदमै धेरै डाउनलोड भएका छन् धेरैभन्दा धेरै अटिजम केयर सेन्टरहरूले प्रयोग गरेका छन् बालबालिकाले प्रयोग गरेका छन् ती एपहरूमा विशेष त के देख्न सकिन्छ भने ती एप कम्प्लिटली चाइल्डलाई फोकस छन् चाइल्डलाई कसरी इङ्गेज गराउने सफ्ट स्किल्सहरू कसरी सिकाउने त्यसमा फोकस छन् तर हामीले चाइल्डलाई इङ्गेजमै पनि गराउँछौँ चाइल्डलाई सानोतिनो सफ्ट स्किल्सहरूमा पनि जोड दिन्छौँ र त्यतिको साथसाथै त्यो चाइल्डले सिकिरहेको त्यो चाइल्डले जानिरहेको कुरा चाहिँ यता पेरेन्टबाट ट्र्याक गर्न पनि लगाउँछौँ हामीले गर्न खोजेको मुख्य एरिया चाहिँ त्यही नै हो यसबाट कि एउटा के भनौँ न कि डेन्जर उत्पन्न हुनसक्छन् जस्तै यो भर्चुअल वर्ल्ड भयो होइन हामीले त जस्तै बच्चाहरूको चाहिँ रियल वर्ल्डमा उसको कम्युनिकेसनमा ल्याकिङ हुन्छ अब झन् भर्चुअल वर्ल्डमै हराउने त होइन यसले झन् हुन्छ नि रियल वर्ल्डकोमा हुने कम्युनिकेसनमा कमी झन् पैदा गर्ने त होइन अब ना, यो कुरा चाहिँ कस्तो भयो भने एप्लिकेसन्स अलरेडी त्यहाँ धेरै नै छन् हामीले यदि भर्चुअल वर्ल्डमै हराउनु नै छ भने हामी बाह्र सयवटाको भिडमा हाम्रो एपले मात्र त्यो त्यो ठाउँमा सहयोग गर्दैन बरु हाम्रो टास्क असाइन्मेन्ट हाम्रो एप्लिकेसनमा भएको टास्क असाइन्मेन्ट फिचर्सले त अझ बालबालिकालाई त्यो भर्चुअल वर्ल्डबाट हामी रियल वर्ल्डमा पुस्ट गरिरहेका छौँ हजुर यो टास्क असाइन्मेन्ट भनेको चाहिँ के एक्चोरी भन्नाले सर्वप्रथम हामीले बालबालिकाले के कुरा रुचाइरहेको छ त्यो जान्दछौँ पेरेन्ट एज अ म अहिले म एज अ पेरेन्टको रूपमा भन्दैछु सर्वप्रथम त बालबालिकाले के रुचाइरहेको छ त्यो जान्दछौँ त्यो त्यो जानिसकेको अवस्थामा अब आ, अब बालबालिकालाई त्यही जस्तै बालबालिकाले स्टोरिज धेरै पढिरहेको छ भने त्यो स्टोरिजमा गएर उसलाई त्यो स्टोरिजमा सर्टेन टास्कहरू जस्तै खेल्न जाऊ अथवा एक्सर्साइज गर त्यस्तो त्यस्तो टाइपको टास्कहरू दिएर उसलाई पहिला त्यो टास्क गराउने अनि बल्ल तपाईँको स्टोरिज पढ्न लगाउने त्यो वेमा चाहिँ यो टास्क असाइनमेन्ट कन्सेप्ट डिजाइन भएको हो भनेपछि यसले त झन् रियल वर्ल्ड कम्युनिकेसनमा झन् हेल्प गर्ने भयो हो oh, एक्ज्याक्टली exactly. हामीले चाहिँ झन् भर्चुअल कम्युनिटी भर्चुअल वर्ल्डबाट चाहिँ रियल वर्ल्डमा तान्ने कोसिस हो हाम्रो हजुर अब अन्त्यमा चाहिँ यो एप कसरी डाउनलोड गर्न सकिन्छ यो एप्लिकेसन चाहिँ अहिले एन्ड्रोइडको ट्याबलेट भर्जनमा मात्र अभाइलेबल छ हुन त मोबाइलमा पनि छ तर मोबाइलमा चलाउँदाखेरि अलि बढी नचल्ने क्रास हुने सम्भावना भएको भएर हाम्रो रिफर चाहिँ ट्याबलेटमा मात्रै हुन्छ त्यसको यो एप डाउनलोड गर्नको लागि गुगल प्ले स्टोरमा गएर ब्युटिफुल माइन्ड्स भनेर खोज्नुहोस् एकजना बालक र बच्चा रङ्गी रेनबो कलरमा फादर र चाइल्ड चाहिँ हिँडिरहेको सिम्बल पाउनुहुन्छ त्यो सिम्बलमा क्लिक गरेर ड गर्न सक्नुहुन्छ हस्तो प्रसन्नजी तपाईँले एकदमै राम्रो एप बनाउनु भएको छ त्यसको लागि फेरि धन्यवाद दिन चाहन्छु र तपाईँले आफ्नो समय दिनुभयो धेरै धेरै धन्यवाद एकदमै राम्रो एप जस्तो लाग्यो मलाई सुजन यसले पक्कै पनि अटिजम लागेका बालबालिका र अभिभावकहरू बिचको संसारमा मद्दत गर्छ पक्कै पनि आशिष अटिजमलाई हामीले निवारण गर्न त सक्दैनौँ तर यस्ता एपहरूले अटिजमलाई व्यवस्थापन गर्न सजिलो पार्छ उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा थप रोचक सामग्री प्रस्तुत गर्न बाँकी नै छन् उज्यालो सुन्दै गर्नुहोला उज्यालो नाइन्टी नेटवर्क र साइकविज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ अबा हामी मानसिक स्वास्थ्यमा व्यापक रूपमा प्रयोग भएको र लोकप्रिय भइरहेको एउटा मनोवैज्ञानिक उपचार पद्धति सिबिटी अर्थात् कम्युनिटी बिहेभियरल थेरापीको बारेमा कुरा गर्न गइरहेका छौँ आशिष यो सिबिटी हाम्रो सोचाइ प्रक्रियासँग सम्बन्धित छ होइन हो एकदमै यस पद्धतिले के भन्छ भने धेरैजसो मानसिक रोगहरू सोचाइ प्रक्रियाको विकारको कारणले उत्पन्न हुन्छन् र यसले हाम्रो व्यवहारमा पनि असर गरिरहेको हुन्छ तसर्थ त्यस्ता विकारयुक्त सोचाइ प्रक्रियालाई सचाएर सही सोचाइ स्थापित गर्ने पद्धति हो सिबिटी हो नि धेरै जसो समस्याहरूको जड त हाम्रो सोचाइ नै हो यसको बारेमा थप साथीहरूलाई बुझ्न मन लागेको हुनसक्छ साथीको जिज्ञासा मेटाउनको लागि भनेर नै हामीले यस विषयको ज्ञाता र प्रयोगकर्तासँग कुरा गरेका थियौँ हामीले प्रीति पुन जो अस्ट्रेलियाबाट मानसिक स्वास्थ्य विज्ञानमा मास्टरसँगै सिबिटीमा स्पेसियलाइजेसन गर्नुभएको छ उहाँसँग कुरा गरेका थियौँ अब उहाँसँग सिबिटीको बारेमा गरेको कुराकानी सुनाउनु त स्वागत छ प्रीतिजी तपाईँलाई हाम्रो कार्यक्रममा धन्यवाद आज हामी सिबिटी यानि कि कम्युनिटी बिहेभियो थेरापी थेरापीको बारेमा कुरा गर्ने गरेका छौँ यसलाई सामान्य भाषामा मान्छेले कसरी बुझ्न सक्छन् केही बताइन सक्नुहुन्छ सामान्य भाषामा कम्युनिटिभ बिहेभियो थेरापी जुन चाहिँ हामीले सिबिटी भनेर बुझ्छौँ होइन त्यसको दुईवटा बाटो हुन्छन् एउटा चाहिँ व्यवहारिक र एउटा चाहिँ सोचसँग जोडिएको जु, जु, हुन्छ विशेषतः हामीले बुझ्दाखेरि चाहिँ के हो भन्दा एउटा चाहिँ उपचार पद्धति हो होइन थपी भन्ने बित्तिकै अब मानसिक रोग अथवा चाहिँ केही भनौँ न गाह्रो भइरहेको मानसिक रोगमा मात्र होइन तर अरू केही गाह्रो भइरहेको छ चा, त्यसमा चाहिँ त्यो व्यक्तिको सोचाइलाई अनि त्यस त्यो सोचाइसँगै आउने उसको चाहिँ जुन बेहोराहरू हुन्छ सर्ट टर्ममा चाहिँ सहयोग गरिरहेको हुन्छ होइन तर लङ टर्ममा गएर त्यसैले चाहिँ उसलाई विभिन्न समस्याहरू आइरहेको हुन्छ त्यो ढाँचालाई हेरेर उसले व्यवहार कस्तो छ उसको सोचाइहरू कस्तो छ त्यसलाई हेरेर हामी काम गर्ने एउटा थेरापी जसलाई चाहिँ हामी कम्युटी फिभिथेरापी भन्छौँ थे यो अघि मानसिक रोगको कुरा गर्नुभयो होइन हजुर सिबिटी चाहिँ कस्तो खालको मानसिक रोगहरूमा विशेष फाइदा पुऱ्याउँछ त विशेषतया जुन हामीले अघि कुरा गरिहाल्यौँ विशेषतया उसको चाहिँ सोच्ने तरिका अनि त्यसपछि उसको सोचहरू र त्यस अनुरूपले गर्ने बेहोराहरू भनौँ न बानी आनी बानीहरूको कुरालाई कुरा गरौँ यसको अहिले हेर्दाखेरि क्लिनिकल ट्रायल्सहरूले जुन रेन्डमाइज क्लिनिकल ट्रायल्सहरू भएको छ होइन एभिडेन्स बेस्ड स्टडिजहरू भएको अनुसार चाहिँ विशेष यसले सहयोग गर्ने भनेको एङ्जाइटी जुन एकदम आत्तिने रोगहरू हुन्छ hmm. एङ्जाइटीमा तपाईँको फोबियाहरूलाई लिनुहुन्छ भने डराउने रोगहरूलाई लिनुहुन्छ भने यसको चाहिँ अलोन सिबिटीले मात्र पनि तपाईँको असीदेखि नब्बे प्रतिशत चाहिँ उपचार हुनसक्छ यदि त्यो सुरुवाती फेजमा छ भने hmm. है त्यस्तै गरेर डिप्रेसनमा तपाईँको डिप्रेसन जुन हुन्छ डिप्रेसनमा यो एकदमै यसको चाहिँ क्लिनिकल ट्रायल्सहरूले यसको चाहिँ धेरै नै सफल छ भनेर देखाएको छ डिप्रेसनमा त्यस्तै गरेर यो चाहिँ अप्सेसिभ कम्पल्सिभ डिसअर्डर भन्छौँ जुन एउटै कुरा हामी बारम्बार घरिघरि गरा त्यस्तै गरेर चाहिँ यो इटिङ डिसअर्डर जुन चाहिँ खाना उसलाई लिएर मान्छेको एनोरेक्जियाहरू हुन्छ होइन मान्छे वेट लसहरू गर्नको लागि हुन्छ त्यसमा चाहिँ धेरै हेल्प हुन्छ भनेपछि यसबाहेक एस यसको चाहिँ मानसिक रोगमा मात्र नभएर क्रोनिक पेन जुन hmm. दुखाइहरूको समस्या छ फाइब्रोमाइल्जियाहरू भन्ने कन्डिसनहरूमा hmm. त्यस्तै गरेर इरिटेबल बायो सिन्ड्रमहरूमा चाहिँ हुन्छ विशेष गरी भन्दाखेरि तपाईँको अरू ट्रमा पोस्ट्रोम्याटिक स्ट्रेस्टिसल आघात भएका केसहरूमा अनि त्यस्तै गरेर चाहिँ नि यो चाहिँ एकदम सा धेरै भइराख्ने अवस्थामा चाहिँ बढी युज हुन्छ hmm. भन्नाले तपाईँको सिजोफ्रेनिया मेनियाहरू जस्तो जुन छन् नि त्यो रोगहरूमा भन्दा पनि अरू त्यो दिनाहुदिन डिफिकल्टी आइरहेको रोगहरूमा चाहिँ बेसी यसको इफेक्टिभनेस हुन्छ अब तपाईँले सिजोफ्रेनिया मेनियाको पनि त्यो केसमा पनि अप्लाई गर्न सकिन्छ तर त्यो केसमा चाहिँ हामी कम्बाइन्डली विथ मेडिकेसन जानुपर्ने हुन्छ होइन अनि प्लस यो चाहिँ लर्निङ थ्योरिजमा बेस्ड भएको भएर जुन उसको पुरानो आनी बानी छ त्यसलाई काम गरेर नयाँ त्यसलाई हेर्ने हेल्थी जुन चाहिँ उसले चाहिँ आफ्नो जुन पहिला गर्न छोडेका कामहरू छन् जस्तै डिप्रेसनको बिरामीले स्कुल जान छोड्यायो होला अथवा चाहिँ भनौँ न मान्छेहरूसँग भेटघाट गर्न छोड्या होला ती कुराहरूलाई चाहिँ हामी फोकस गरेर र उसको के छ उसको इच्छाअनुरूपका कामहरूमा सल्भ गर्न चाहिँ हामी मद्दत गर्छौँ अनि यसमा चाहिँ अब एक्टिभ थेरापी हो होइन त्यसले गर्दाखेरि विभिन्न अलमोस्ट मोस्ट अफ द रोगहरूमा चाहिँ युज हुन्छ भनौँ न मैले यदि कोही मानिसले म थेरापीमा जानु चाहन्छु भन्यो भने सामान्यतया कस्ता प्रक्रियाहरूबाट यो सिबिटी अभाइड गर्छ त प्रायः अब सीबीटी भनेर मान्छेले चाहिँ ठ्याक्ट थाहा था पाइरहेको हुँदैन होइन मान्छे युजुअली काउन्सिलिङ भनेर आउँछ अझ नेपालको कन्टेक्स्टमा भन्दाखेरि साइकाट्रिस्टहरूले होस् अथवा चाहिँ अरूले लतमीलाई चाहिँ काउन्सिलिङ चाहिन्छ भनिरहेको हुन्छ होइन झट्ट लतिमी सिबिटी गर्न जाऊ भनेर पनि भन्या हुँदैन अथवा चाहिँ नि उनीहरूलाई उपचार पद्धतिमा भनेको हुनसक्छ सो त्यसले गर्दाखेरि चाहिँ मान्छेलाई अलिकति अचम्म पनि लाग्न सक्छ कि अनि सामान्यतया मान्छेले के बुझ्न जरुरी छ भन्दाखेरि यो एउटा एक्टिभ थेरापी हो होइन यसमा दुईजना एउटा थेरापिस्ट र एउटा जस्तै तपाईँले भन्नुभयो सिबिटी चाहिने मान्छे आयो भने दुईजनाको आपसी सहमतिमा अगाडि बढ्ने प्रक्रिया हो सामान्यतया पाँच सेसनदेखि बिस सेसनसम्म हुन्छ होइन अब हामीले मैले जहाँबाट पढेर आएँ त्यहाँ चाहिँ बाह्र सेसनसम्म दिन्थ्यौँ हामीले र फलोअप सेसनमा राख्थ्यौँ मिनिमम छ सेसन त्यसपछि बाह्र सेसन र उपचार पद्धतिको कुरा गर्दाखेरि सुरुमा त हामीले असेसमेन्ट नै गर्ने भयौँ त्यसमा यदि अब उसलाई सिबिटीले कत्तिको फाइदाजनक छ त्यो स्थितिमा त्यो हेर्ने भयो होइन त्यसपछि त्यो सुरुवातीमा चाहिँ हामी उनीहरूलाई विशेष सामान्यतया चाहिँ उनीहरूलाई यो उपचार पद्धति कसरी अगाडि बढ्छ होइन आगामी सेसनहरूमा उसले चाहिँ कस्तो कुराहरूलाई आएर यस्तो हुँदोरहेछ है भनेर उसलाई एउटा मेन्टली प्रिपरेसन गराउने सो सामान्य पहिला हाम्रो यति सेसन त हाम्रो असेसमेन्टमै जान्छ बुझ्नको लागि किनभने सिबिटीको एउटा इम्पोर्टेन्ट कुरा भनेको केस कन्सेप्सुलाइजेसन हुन्छ केस कन्सेप्चुलाइजेसन भनेको त्यो के त्यो समस्याको जड कहाँबाट आयो उसको बालबच्चाबाट जस्तै बाउ आमा एकदमै क्रिटिकल थियो उसले जति गऱ्यो पनि बाउ आमाले चाहिँ उसलाई चाहिँ जहिले पनि एकदम क्रिटिसाइज गरिराख्यो नराम्रो मात्रै भनिराख्यो होइन त्यो बच्चाले अब भोलि पर्सि चाहिँ आफ्नो इन्फेरियोरिटी कम्प्लेक्सहरू डेभलप गर्यो कि होइन म गर्न सक्दिनँ म मबाट हुँदैन भन्ने भयो कि त्यसले गर्दाखेरि उसको दिनहुदिन हुने कामहरूमा के असर गराएको छ कि होइन त्यो कुराहरू केलाउने काम हुन्छ सुरुमा त्यसपछिका सेसनहरूमा चाहिँ अब जस्तै त्यो बिरामीको विशेष अहिलेको समस्या के छ हाल सिबिटीले जहिले पनि अहिले भइरहेको समस्यालाई हेर्छ जस्तै उसको ट्रमा भएको थियो भुइँचालै गएको थियो भने त्यो भुइँचालोले अहिलेको अवस्थामा उसलाई कसरी असर गरिरहेको छ त्यो कुरा हेर्ने डिप्रेसन छ अहिलेको अवस्थामा कसरी असर गरिरहेको त्यो हेर्ने र उसलाई ऊ उपचार पद्धतिबाट निस्केपछि के गर्न मन छ उसलाई भन्दा त्यसलाई हामी गोल ओरेन्ट भन्छौँ कि उसको त्यो काम गर्नेलाई लिएर हामी गोल ओरेन्ट सेसनहरू चाहिँ अगाडि बढाउँछौँ होइन अगाडि बढाउँदा विभिन्न पद्धतिहरू हामी प्रयोग गर्छौँ जसमा हामीहरू विशेष भनेको यो सोचहरूलाई च्यालेन्ज गर्ने भन्छ कमिटिभ रिस्ट्रक्चरिङ भन्छ ब्यालेन्स वेमा थिङ्क गर्ने जस्तै हामी प्रायः डिप्रेसन्सहरूमा चाहिँ नेगेटिभ थिङ्किङ हुन्छ जे कुरालाई पनि नेगेटिभ फिल्टर गरेर हेर्ने हुन्छ त्यो कुराहरू भयो त्यसमा हामीले चाहिँ हामीले कसरी सोचलाई चाहिँ नि कसरी आउँछ ती सोचहरू जुन चाहिँ हामी नेगेटिभ अटोमेटिक थट्स भन्छौँ जस्तै एकदम फ्याक्ट त्यही ए द इन्स्ट्यान्टली हाम्रो दिमागमा फर्स्ट सोच आउने जसले गर्दाखेरि चाहिँ हाम्रो कामहरूमा असरहरू हुने खालको हुन्छ त्यो थट्सहरूलाई कसरी चाहिँ पत्ता लगाउने कसरी बुझ्ने भन्ने कुराहरू चाहिँ हामी हेर्छौँ त्यसपछिका आगामीका ट्रिटमेन्ट सेसनहरू लगभग उस्तै हुन्छ किनभने सुरुमा थेरापिस्टको तर्फबाटको धेरै इनपुट हुन्छ पछि गएर चाहिँ एउटै खालको उपचार पद्धति हुँदाखेरि त्यो बिरामीले आफैले चाहिँ त्यो थेरापी आफैमा चाहिँ अप्लाई गर्छ चा। र यसको बेस्ट पार्ट भनेको चाहिँ के हो भने इन बिट्विन द सेसन जस्तै हामी हप्ता हप्ताको फरकमा भेट्छौँ बिरामीलाई सामान्यतया तिसदेखि साठी मिनटको हुन्छ होइन ट्रिटमेन्ट सेसन यो हप्ता मैले भेटेर मेरो बिरामीलाई मैले अर्को हप्ता भेट्नु छ अथवा मेरो क्लाइन्टलाई मैले अर्को हप्ता भेट्नु छ भने त्यसबिचमा उता आफ्नो घर जाने भयो फेरि आफ्नो घर समाजमा बस्ने भयो त्यसबिचमा पनि उसले चाहिँ आफ्नै के त आफ्नो सिकेको कुराहरूलाई चाहिँ उसले अप्लाई चा, गरोस् होइन त्यो कुराहरूलाई प्रयोग गरेर आफ्नो समस्याबाट उसले चाहिँ नि समाधान गर्न सकोस भनेर चाहिँ हामी उनीहरूलाई टेक होम टास्क भन्छौँ होमवर्क प्राय काउन्सिलिङहरूमा चाहिँ यो हुँदैन यसमा चाहिँ सिबिटीमा चाहिँ एउटा मोस्ट एकदम जरुरी पाटो चाहिँ नि एउटा होमवर्क हामी चाहिँ नि प्लान गरेर दिन्छौँ दुवैजनाको सहमतिमा अनि त्यसपछि उनीहरूले त्यो घरमा गरेर आएर हामीसँग फेरि कुरा गर त्यो बेला के के भयो होइन के नयाँ कुरा सिक्नुभयो त्यो कुराहरूलाई हेरेर चाहिँ थेरापिस्ट र बिरामी बसेर चाहिँ अगाडि जान्छ र अन्तमा आएपछि चाहिँ एउटा हामी रिल्याप्सको स्ट्राटेजी बनाउँछौँ रिल्याक्स भनेको पछि जब सन्च ऊ थेरापीबाट बाहिर जान्छ आफ्नो नर्मल लाइफको उसमा जान्छ त्यो बेलामा अब यो त फेरि पनि आउनसक्छ है त्यसलाई हामी कसरी चाहिँ नि रोक्ने होइन कसरी चाहिँ यसलाई गर्ने भनेर उनीहरूको हामी एउटा रिल्याप्स प्लान बनाएर दिन्छौँ अनि त्यसपछि चाहिँ हामी डिस्चार्ज गरेर अनि उनीहरूले एक लगभग एक महिनासम्म आफै के गर्छन् भनेर उनीहरूले आफै त्यो सिकेका कुराहरूलाई उनीहरूले आफ्नो दिनाहुदिन भनौँ न जिन्दगीमा चाहिँ उनीहरूले प्रयोग गरेर कस्तो खालको चाहिँ सफलता हुन्छ त्यो हामी एक महिनामा हेर्छौँ र त्यति बेला फेरि हामी चाहिँ रिइभ्यालुएट गर्छौँ फेरि ट्रिटमेन्टमा लिनुपर्छ कि उसले राम्रै गरिरहेको भनेर प्रायले यदि त्यो टेक होम टास्कलाई राम्रोसँग गरिरहेको छ होइन जुन चाहिँ उसले बुझेर गरिरहेको छ भने चाहिँ प्रायले तिन चारवटा ट्रिटमेन्ट सेसनपछि चाहिँ धेरै फरकहरू देखाउन थालिरहन्छ उनीहरूको डेलीलाई uh, सिबिटी अहिले हामीले कुरा गऱ्यौँ विभिन्न क्षेत्रमा युज हुनसक्छ विभिन्न रोगहरूमा युज हुनसक्छ त्यस कारणले यो सिबिटीको एक मात्र प्रकार छ कि यसको भिन्न भिन्न प्रकारहरू पनि हुने गर्छ सिबिटी भनेको एउटा ब्रान्च हो भनौँ न एउटा एउटा मेन कुरा हो त्यसको अन्डरमा धेरै ब्रान्चहरू छ जस्तै मेन हामीले मेजर कुरा हेर्ने हुन्छ दुईवटा व्यवहारिक पाटो र मैले सोचको पाटो भनिहालेँ जुन हामी बिहेभियर थेरापी र कम्युनिटिभ थेरापी भन्छौँ सामान्य भाषामा भन्दाखेरि चाहिँ बिहेभियर थेरापीमा चाहिँ प्रायः उसको बानी बेहोरालाई मात्रै फोकस गरिन्छ अब यो कस्तोमा प्रयोग हुन्छ भने जसकोमा चाहिँ सोचहरू धेरै आइरहेको छैन कम्युनिटिभ बाटोमा आउँदाखेरि चाहिँ यदि त्यो मान्छेको सोचाइ नेगेटिभ अटोमेटिक थट्सले एकदमै धेरै प्रब्लम गरिरहेको छ उसले बिहेवियर पाटोबाट गएको छैन भने चाहिँ हामी कम्युनिटिभमा लाग्छौँ र बिहेभियर चाहिँ मात्र पनि एकदम राम्रो हुनसक्छ यदि त्यो बिरामीले चाहिँ धेरै उसको सोचलाई ध्यान दिन सक्दैन जस्तै एसपोर्जसको बिरामीहरू हुनसक्छ होइन एसपोर्जस सिन्ड्रमको बिरामीहरू हुनसक्छ जस्तै लर्निङ डिसेबिलिटीको बच्चाहरू हुनसक्छ उसको बिहेभियसहरू जस्तै ते कोही बिरामीहरू चाहिँ बुझ्न सक्दैन कुराहरू लिन mm. सक्दैन त्यस्तो खालको मान्छेहरूलाई चाहिँ बिहेभियर थेरापी चाहिँ धेरै बेटर हुन्छ त्यसमा चाहिँ हामी बिहेभियरलाई मात्र हेर्छौँ उसको बानी आनी बानी उसलाई के गरिरहेको छ त्यो समस्यालाई लिएर त्यसलाई मात्र हामी केलाउने काम गर्छौँ त्यसमा हामी सोचमा कस्तो सोचाइ राखेको छ के सोचाइरहेको छ भनेर चाहिँ त्यो डिल गर्दैनौँ अब यसमा पनि अरू विभिन्न थेरापीहरू हुन्छन् जस्तै कम्युनिटीमा आएर कम्युनिटी डिस्ट्रक्सरिङ भयो होइन कम्युनिटी इन्हान्समेन्ट भयो त्यस्तै गरेर अझै अहिले आएर चाहिँ सिबिटीमा अरू विभिन्न पद्धतिहरू पनि चाहिँ नि राखेको छ सँगै जस्तै माइन्डफुलनेसको कुराहरू आयो एक्सेप्टेन्स एन्ड कमिटमेन्टको कुराहरू आयो योहरू आएर चाहिँ थर्ड वेब सिबिटी भन्छ क्या यो चाहिँ अहिले आएर नयाँ रिसर्चहरूबाट आएर चाहिँ बिस्तारै जोड्दै गएको छो त्यसभित्र चाहिँ विभिन्न हुन्छ र तपाईँको थेरापिस्टले कुन तरिकाबाट चाहिँ राजा राम्रो हुन्छ तपाईँको कन्डिसनमा हेरेर त्यही अनुसारले उहाँले छान्एर गर्नुहुन्छ सिबिटी निकै नै लोकप्रिय मानिन्छ होइन सबैले धेरैले प्रायः हाम्रो नेपालमा त नभनौँ बाहिरतिर धेरै नै प्रचलनमा आएको छ यो लोकप्रिय र सफल हुनुमा यसका कस्ता सबै बसीहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् त सिबिटीको लोकप्रिय र सफल पक्षलाई चाहिँ म के भन्छु भने जुन उपचार पद्धति जुन स्ट्रक्चर हामी एउटा उपचार पद्धति छ त्यो नै म चाहिँ राम्रो मान्छु किनभने त्यो एउटा मा बसिसकेपछि बिरामीलाई पनि थाहा हुने भयो यो यस्तो गर्ने हो भनेर र एउटा थेरापिस्टलाई पनि थाहा हुन्छ हामी यसरी जान्छौँ भनेर दुईजनाको चाहिँ नि आपसी सहमतिमा जाने कुरा हुन्छ अर्को यसको सबैभन्दा जरुरी पाटो जुन अघि पनि मैले भनिसकेको थिएँ होमवर्क भनेर भन्छ अहिले होमवर्क भन्दा पनि टेक होम टास्क भन्छ अर्को सफल हुनुको कारण भनेको यसमा चाहिँ अनगोइङ साइको हुन्छ अनगोइङ साइको भनेको थ्रु द सेसन तपाईँको चाहिँ साइको एजुकेसन हुन्छ जस्तै हाम्रो सेसनको सबैभन्दा जरुरी भनेको त एउटा त्यो रोगको बारेमा नै दिने भयो अर्को त्यो रोगलाई कसरी कुन कुन कुराहरूले मेन्टेनेन्स फ्याक्टर भन्छ नि कसले चाहिँ के कुराले चाहिँ त्यसलाई मेन्टेन गरिराखेको छ उसको बेहोराहरू उसको सोचहरूलाई के कुराहरूले मेन्टेन गरिराखेको छ त्यो चाहिँ हेर्ने भयो अर्को भनेको तपाईँको अझै योभन्दा पनि जरुरी भनेको चाहिँ हामीले हरेक सेसनमा उसले सिकेको कुरालाई रिइन्फोर्स भन्छ क्या फेरि त्यसलाई फेरि चाहिँ कसरी गर्ने भनेर सो उसले गएर नर्मल लाइफमा जब उसले अप्लाई गर्ने भयो त्यो बेलामा चाहिँ उसले अब सिक्ने भयो कि यो ए यसले त काम गर्दोरहेछ भनेर र यसबाहेक पनि अब विभिन्न भनौँ न विभिन्न उपचार पद्धतिहरू त्यसमा सबैभन्दा जरुरी लाग्ने चाहिँ एउटा चाहिँ मलाई हामीले युज गर्ने जुन क uh, मोटिभेसनल इन्टरभिङ टेक्निक छ त्यो चाहिँ मेरो लागि सबभन्दा इम्पोर्टेन्ट लाग्छ किनभने मोटिभेसनल इन्टरभिङ भनेको तपाईँको एउटा यस्तो पद्धति हो जसबाट चाहिँ हामीले चाहिँ उनीहरूलाई मोटिभेट गर्छौँ कसरी चेन्ज ल्याउने भनेर उनीहरूलाई चाहिँ हामीले हौसला कसरी दिने कसरी ल्याउने उनीहरूबाट चेन्ज मैले एज अ थेरापिस्टमा बसेर त्यो बिरामीलाई परपर परपर परपर यो गर त्यो गर त्यो गर त्यो गर भन्ने होइन तर त्यसबारेमा उसको विचार के छ उसले त्यसलाई कसरी लिन खोजिराखेको छ त्यो कुराहरूलाई केलाउने बाटो चाहिँ अर्को चाहिँ मलाई जरुरी लाग्छ जसले गर्दा चाहिँ बिरामीलाई आफ्नो डिसिजन मेकिङमा आफै बसेको जस्तो लाग्ने होइन उनीहरूको थेरापी उनीहरूले नै चला जस्तो लाग्ने सुरुवात हुनुभन्दा अगाडि उनीहरूकै एजेन्डा सोधेर आज तपाईँको के विषयमा बोल्नु मन भने त्यसलाई लिँदाखेरि त्यस्तो हुँदाखेरि चाहिँ एउटा बिरामीहरूलाई कस्तो हुँदो रहेछ भने ए मेरो पनि हात रहेछ नि यो थेरापीमा सफल हुनुमा त भन्ने रहेछ सायद त्यसले गर्दाखेरि पनि होला र अर्को भनेको विभिन्न टेक्निक्सहरू जुन चाहिँ स्टडी भएकै टेक्निक्सहरू युज गरेको भएर पनि सायद सफल भएको जस्तो लाग्छ मलाई यो नेपालमा धेरै सुनि धेरैले थाहा पाएको भनेको काउन्सिलिङ पनि भन्नुभयो होइन हजुर सिबिटी बारेमा बारे कमै थाहा छ र सिबिटी र काउन्सिलिङमा के कस्ता फरकहरू छन् होला त अब सिबिटी र काउन्सिलिङमा प्रायः यो दुइटा चाहिँ कस्तो भने सँगसँगै आउने वर्डहरू भनौँ न एक हिसाबले हामी सिबिटी मात्रै गर्छु भनेर सिबिटी नै गरेर बस्ने पनि होइन काउन्सिलिङलाई काउन्सिलिङ मात्रै गर्छु भनेर केही गरेर बस्ने ऊ काउन्सिलिङ मात्रै गरेर बस्ने पनि होइन दुईजनाले कतै न एउटा एकअर्काको कुरालाई युज गरिराखेकै हुन्छ सामान्यतया मेजर फरक भनेको काउन्सिलिङलाई हामी टपथेरापी भन्छौँ जुन चाहिँ प्राय बोलेर उनीहरूको समस्याहरूलाई हेर्दाखेरि गर्ने हो भने सिबिटी भनेको एक्सन बेस्ड टपथेरापी हो यसमा चाहिँ हाम्रो एक्सन बेस्ड हुन्छ भन्न खोजेको जुन उनीहरूले केही न केही हुन्छ प्रब्लम्सहरूलाई ह्यान्डल गर्नको लागि गरिरहेको त्यो इम्पोर्टेन्ट हुन्छ काउन्सिलिङ भनेको तपाईँको चाहिँ अहिलेको समस्या के छ त्यो एक्सप्लोर गरेर विभिन्न ऊहरूबाट चाहिँ नि त्यसको समस्याको समाधान गर्न लाग्छ भने सिबिटीले चाहिँ अर्कोतर्फबाट के गर्छ भने त्यो समस्यासँग उसको रिलेटेड सोच त्यो समस्यासँग उसको रिलेटेड बानी बेहोरा त्यसलाई कसरी हेर्ने भोलि त्यो समस्या फेरि आउँदा उसले त्यसलाई कसरी हेर्छ भन्न खोजेको अलि लङ टर्ममा चाहिँ सिबिटीले चाहिँ विशेष लङ टर्ममा चाहिँ हेल्प गर्छ भनेको तर काउन्सिलिङले पनि गरेकै हुन्छ हामीले अहिलेसम्म सिबिटीको बारेमा धेरै चर्चा गऱ्यौँ हजुर र सुन्नुहुने साथीहरूले पनि पक्कै पनि केही नयाँ कुरा थाहा पाउनुभयो सायद इन्ट्रेस्ट पनि उहाँलाई इच्छा पनि जाग्यो होला म सिबिटीमा अब म के गर्छु अथवा केही गर्न मिल्छ कि भनेर CBT मा पोख्त हुन चाहिँ के कस्ता पढाइ तथा तालिमहरूको आवश्यकता पर्छ होला त सिबिटीको लागि पोख्त हुनको लागि प्रायः हाम्रो चाहिँ जुन साइकोलोजिस्टहरू हुन्छ उहाँहरूले पनि स्पेसलाइज ट्रेनिङ लिएको हुन्छ सिबिटी भनेर कम्युटी बिहेभियो थेरापी भनेर यो ट्रेनिङहरू चाहिँ नेपालमा चाहिँ छैन तर बाहिर जस्तै इन्डियामा छ सिक्स मन्थ वान इयर्सको ट्रेनिङहरू छ त्यस्तै गरेर मैले चाहिँ पढेको भनेको मास्टर्स मेरो मास्टर्स मेन्टल हेल्थमा मेरो चाहिँ प्र्याक्टिकल सबै कम्युटी बिहेभियो थेरापी बेस्ट ट्रेनिङ थियो अहिले चाहिँ प्रायः भनेको यो सिबिटीको लागि स्पेसल ट्रेनिङ चाहिन्छ हामीले अहिलेसम्म यसको उपयोगिताको बारेमा सिबिटीको उपयोगिताको बारेमा कुरा गऱ्यौँ यसको कमजोर पक्षहरू चाहिँ के के हुनसक्छ सिबिटीको कमजोर पक्ष भन्दाखेरि यो सबै कुरामा चाहिँ लागु हुँदैन जस्तै लर्निङ थ्योरिजमै हो भने पनि यो, यो चाहिँ सबै कुरामा लागु हुँदैन जस्तै हामीले एकदमै एक्युट फेजमा भएको बिरामीहरू जस्तै सिजो म्यानियाहरूको केसहरूमा यो हेल्पफुल हुँदैन mm. इन्साइड छैन भने अथवा त्यो बिरामीले आफूलाई के भइराखेको छ त्यसको ज्ञानै छैन भने हामीले उसलाई जति सिबिडी गराए पनि त्यो चाहिँ काम लाग्दैन तर हामीले के गर्न सक्छौँ भने त्यसको बिहेभियरको पार्टहरूलाई जस्तो एउटा बिरामीले तपाईँले उसलाई चाहिँ नि भनौँ न पहिला एउटा टोकन इकोनोमीकै कुरा हो यो त कस्तो भने उसले यति काम गरे बापत अथवा चाहिँ यति काम गरे बापत उसले चाहिँ एउटा टोकन पाउँछ होइन त्यसबापत उसले चाहिँ आफूलाई मन परेको मान्छेलाई एक मिनट फोन गर्न पाउँछ त्यस्तो कारणले चाहिँ हामी बिहेभियरहरूलाई फोकस गरेर उसलाई राम्रो बिहेभियरमा ल्याउन चाहिँ सक्छौँ तर फुल फेजमा उसको सोचाइ नै चेन्ज गरेर त्यो गर्न चाहिँ अलिक गाह्रो हुन्छ यदि उसलाई के भइरहेको छ इन्साइड छैन भने तर यदि त्यो बिरामीहरू अब सन्चो भइसकेर जब उनीहरूलाई थाहा हुन्छ त्यो बेलामा चाहिँ हामीले उनीहरूलाई फेरि त्यो रिल्याप्सहरूको लागि चाहिँ हेल्प गर्न सक्छौँ होइन त्यस्तै गरेर एकदमै एल्कोहोल खाएको छ एकदमै एल्कोहोलिजम अनि त्यसपछि एकदम रक्सी खाएर उसलाई केही होसै छैन भने एकदम धेरै डाइजेपामहरू युज गरेको छ भने यस्तो जसले गर्दाखेरि चाहिँ मेमोरी हाम्रो सम्झिने स सा, सा, कम गरेको औषधीहरू खाइरहेको छ भने त्यस्तोहरूमा पनि हामी चाहिँ सिबिटी त्यति फाइदाजनक चाहिँ हुँदैन हामीले गर्छौँ गर्छौँ लास्टमा उसले जब आफूले गर्नुपर्ने हुन्छ त्यो बेलामा चाहिँ उसलाई चाहिँ गाह्रो हुनसक्छ त्यसले गर्दा यदि डक्टरले चाहिँ नि डाइजेपाम भन्ने अथवा चाहिँ कुनै एउटा औषधिहरू त्यस्तो जुन जसले चाहिँ मेमोरीहरूलाई असर गर्छ होइन त्यस्तो औषधिहरू पाँच एमचीभन्दा बढी खाएको छ भने चाहिँ हामी डक्टरसँग पहिला सल्लाह गर्छौँ घटाउनु मिल्छ कि भनेर पाँच एमची खाएको छ कतिचोटि खाएको छ होइन त्यसले त भोलि हामीले सिकाएर भोलि उसले चाहिँ सिकेर त्यसलाई फेरि अप्लाई भन्छ नि फेरि आफ्नो जिन्दगीमा उसले चाहिँ गर्नुपर्ने कामहरू चाहिँ नहुनसक्छ ड्रग एडिक्सनमा ड्रग एडिसनमा पनि कति कुराहरूमा सिबिटीको आफ्नो इफेक्टिभनेस देखिएको छ यसले गर्छ भनेर देखेको छ सबै ड्रग एडिक्सनमा गर्दैन र यदि कोही बिरामी एकदम फुल फेज अफ ड्रग एडिक्सनको फेजमा छ भने पहिला डिटक्सिफाई डिटोक्सिफाई रक्सी खाएर एकदम रक्सीको एडिक्सनहरू भएको छ भने त्यो पनि गर्न सकिन्छ र अघि मैले एउटा युजफुलनेसको कुरामा छुट्याएँ यो चाहिँ प्रब्लम ग्याम्ब्लिङ जुवाहरूमा पनि सिबिटी चाहिँ एकदमै इफेक्टिभ हुन्छ जुवा एकदम यो जुवा खेलेर भन्छ नि प्रब्लम ग्याम् सबै को गर्नेहरूमा पनि यो चाहिँ धेरै नै इफेक्टिभ देखिएको छ यसको चाहिँ उहाँ हुनुहुन्थ्यो प्रिती पुन जो अहिले द रिलीफ ट्रस्ट नामक संस्थामा सिबिटी थेरापिस्टको रूपमा काम गरिरहनु भएको छ आशिष उहाँसँगको कुराकानी सुनेर मलाई सीबीटी को बारेमा धेरै नै जानकारी प्राप्त भयो हो मैले पनि त्यसै गरी साथीहरूले पनि सिबिटीको बहुआयामिक पक्षहरूको बारेमा फलदायी जानकारी पाउनुभयो होला भन्ने आशा गर्दछु अब हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा प्रवेश गर्दैछौँ हामीले मनोचिकित्सक डाक्टर प्रदीप पाण्डेसँग टिप लिएका थियौँ आउनुहोस् अब उहाँको टिप सुनौ न त अहिले जस जतिजनाले पनि दर्शक श्रोताबिनहरूले यो सुनिराख्नु छ उहाँहरूलाई मैले के भन्न चाहेँ भने गार्जेयनलाई स्पेसल्ली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 साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ हरेक साता तपाईँ हामीलाई उज्यालो नाइन्टिन नेटवर्कमा सुन्न सक्नुहुनेछ बेलुकी पाँच पन्ध्रदेखि बजे सम्म हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईँलाई पस्किन्छौँ हामी सँगै रहनुहोला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 मनो m a n o j i डट कम एम ए एन ओ जे आई जी वाइ ए एसए मनो जिज्ञासा एट एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनुको लागि मोबाइल अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सयमा आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र साथै हाम्रो यो कार्यक्रम उज्यालो अनलाइन डट कमसँगै साइक विज्ञानको वेबसाइट डब्लुडब्लुडब्लु डट साइक विज्ञान डट कमबाट पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा एट द फलो पनि गर्न सक्नुहुन्छ आजको कार्यक्रममा हामीले अटिजम लागेका बालबालिकाहरू र तिनका अभिभावकहरूलाई मद्दत हुने एन्ड्रोइड मोबाइल एप ब्युटिफुल माइन्ड्सको बारेमा कुरा गऱ्यौँ र कार्यक्रमको दोस्रो खण्डमा सिबिटी सम्बन्धी जानकारी प्रस्तुत गर्यौँ र अन्त्यमा साइक विज्ञान टिप्पणी दियौँ आशिष तिमीले मलाई कृपाको अनुपस्थितिमा दुईवटा कार्यक्रममा सहयोग गर्यो त्यसको लागि तिमीलाई धेरै धेरै धन्यवाद तिमीले पनि मलाई कार्यक्रममा बोल्ने अवसर दियो त्यसको लागि धेरै धेरै धन्यवाद अब अर्को कार्यक्रमबाट मेरो नियमित प्रस्तुता साथी कृपा उपस्थित हुनेछिन्